ma रेडियो हिमालय सुनेर कम सुनेर मेरा प्रिय श्रोता महानुभावहरूमा हार्दिक स्वागत अभिवादन छ म बुद्धि विश्वकर्माको रेडियो हिमालय नेपाली भाषा साहित्य सङ्गीत र संस्कृतिको विश्वव्यापीकरण अभियान हो हामी काठमाडौँबाट बोल्छौँ संसारभर पुग्छौँ कामका सिलसिलामा अध्ययनका सिलसिलामा र थुप्रै सिलसिलामा देश छोडेर प्रवासमा रहनुभएका नेपालीहरूलाई भाषा साहित्य सङ्गीतसँग जोडिरहन मद्दत गर्ने उद्देश्यका साथ यो प्रसारण शुरू गरिएको हो रेडियो हिमालय डट कम भावनामा देश खोज्ने अभियान हो श्रोता महानुभावहरू अहिले हामी कोरोनाको कहरमा छौं चाहे अमेरिकामा बस्नुहोस् चाहे नेपालमा चाहे खाडीको कुनै मुलुकमा श्रमिकका रूपमा काम गर्दै होस् जुन ठाउँमा पनि हामी कोरोनाकै कहरमा छौँ कोरोनाले कसैलाई बस्न दिएको छैन सुखसाथ र बिहान उठिसकेपछि कुन देशमा नेपालीहरूको अवस्था के छ भनेर चिन्ताले सताइरहेको हुन्छ र दैनिक जसो कोरोनाको समाचारले हामी दुःखी पनि छौँ भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे नमरने सहर हुँदैन भने जस्तो हामी कहीँ पनि अहिले कोरोनाबाट उम्किएर जान सक्दैनौँ योबाट बस्न र सजग हुनु बाहेक हामीसँग अर्को कुनै पनि उपाय छैन र यो बिचमा अमेरिकामा कोरोनाको कहर अलि बढी छ त्यहाँ रहनुभएका नेपालीहरूसँग हामी दिनानुदिन सम्पर्कमा छौँ उहाँहरू लकडाउनमा बसिरहनु भएको छ घरमै र सम्भवतः यतिखेर अमेरिकामा रहनुभएका हाम्रा श्रोताहरूले पनि हाम्रो प्रसारण सुनिरहनु भएको छ र उहाँहरू पनि सुरक्षित साथ घरमै बसिरहनु भएको छ भन्ने हामीलाई आशा छ र यो बिचमा हामी स्रष्टाहरूसँग समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूसँग दोहोरो बातचितमा पनि छौँ के कसो भइरहेको छ भनेर सोधखोज पनि गरिरहेका छौँ र यसै क्रममा आज हामी डाक्टर ऋषि बस्ताकोटीसँग दोहोरो बातचितका लागि उपस्थित भएका छौँ ऋषि बस्दाकोटी लामो समय अध्ययनका लागि क्यानाडामा रहनुभयो र विद्यावारी सकेपछि उहाँ यतिखेर अमेरिकामा आफ्नो कार्यथलो बनाएर बसिरहनु छ वातावरणविद डाक्टर बस्दाकोटी वातावरणको क्षेत्रमा अध्ययन अनुसन्धानमा जति हुनुहुन्छ रहेको समय कमाएका केही पैसाहरू गीत सङ्गीतको क्षेत्रमा पनि त्यत्तिकै लगानी गरिरहनु भएको छ र उहाँका केही गजलहरू बजारमा छन् र उहाँ सामाजिक अभियानमा पनि हुनुहुन्छ सामाजिक सेवाको काममा पनि लागिरहनुहुन्छ डाक्टर ऋषि बस्दाकोटी मेरा प्रिय मित्र पनि हुनुहुन्छ उहाँ यतिखेर हाम्रो सम्पर्कमा आइसक्नु भएको छ म स्वागत गर्छु हजुर नमस्ते नमस्कार बुद्धिजी आराम हुनुहुन्छ हजुर ठिकै छ अनि यहाँहरूलाई कस्तो छ ठिकै छ अब आ, एक एकजनाले भन्नुहुन्थ्यो यो एक गीत पनि छ न्याउली रुँदै के भन्छ आधा सन्चो आधा बिसन्चो भने <laughs> जस्तो <laughs> संसारैभरि आधा सन्चो आधा बिसन्चोको अवस्था छ यति संचो छेन भन बसि खाइक साइहरस बातचीत भैरा अब संचो भनऊ भी मन कताओकता फिर एक किसिम को पिरोलो में पड़ रा तब बस् कति बजे दस बजार मिनट बाकी हमी फरक भूगोल में फरक समय में छपन कोरोना को कहर को दुखाई एवटाइ पचिल समय कोरोना को महामारी संसार भर फैलिक अमेरिका अमेरिकामा अल्ली बढ़ी भाई समाचार पढ़ना चाह हम विवश् छो बीच में कई नेपाली प्रति को निधन भी भूयॉर्क भून वहाँप्रति श्रद्धा सुमन अब बस् क म अहिले बसेको ठाउँ चाहिँ नर्स क्यारोलाइना स्टेट हो हजुर अब अमेरिकाभरि भन्नुपर्दा चाहिँ स्थिति साह्रै नै गाह्रो छ सुन्दाखेरि एकदम त्राइमाम त्राईमामको स्थिति छ तर पापने पापने दिन अब सबै स्टेटहरूमा चाहिँ त्यस्तो छैन अब म बसेको स्टेटमा पनि समस्या छैन भन्ने त होइन दिनदिनै बढिरहेको छ पोजिटिभदेखिको सङ्ख्या पनि बढिरहेको छ मृतकको सङ्ख्या पनि दिनदिनै थपिएको छ यदि भयो उदि भयो भन्ने कुरोले खासै अहिले भनेको कुराले एकछिनपछि अर्थ राख्दैन तर अब न्युयोर्क न्यु जर्सी अब मेसेच्युसेट अनि अब मिसिगन क्यालिफोर्निया अनि त्यस गएर लुजियाना जस्ता स्टेटहरूको तुलनामा चाहिँ यहाँ अलिकति कम छ अब ड तर डढेलो हो कति बेला कहाँबाट के भन्न सकिन्थ्यो डढेलो जस्तै त्यही त चाइनामा बुहानमा सुरु भयो अरे भन्दाखेरि हाम्रो लागि एउटा कथा जस्तो हुन्थ्यो चाइना धेरै टाढा छ कहाँ त्यहाँबाट कहाँ पुग्ला र जस्तो लाग्थ्यो त्यसपछि युरोप हुँदै अमेरिका पुग्यो नेपाल आइपुग्यो अब डढेलोको के भर हुन्छ र यो सिमानाले नछेक्ने पासपोर्ट नचाहिने अब प्रवेशाज्ञ नचाहिने खालको भाइरसलाई अब केले छेक्दो रहेछ राखेँ हामीले हाम्रा गुरुहरूले भन्नुहुन्थ्यो सबैभन्दा छिटो गति कसको हुन्छ भन्दा प्रकाशको हुन्छ अनि फेरि अलिकति अब यो सूक्ष्म शरीरको अध्ययन गर्नेहरूले भन्न थाले सबैभन्दा ठुलो गति छिटो गति के को हुन्छ भन्दा मनको गति हुन्छ भन्थे यो कोरोना भाग को मन जस्त समझ कि अब तब ठीक भू को गति अब प्रकाश को गति रन को गति जस्ते तीव्र होना तर ते भागि पशी पशी पछ्याने खाले गति को विश्वव्यापी भी रूप में देखिए ऋषि सर सापेक्ष ढंगली व्याख्या अब यहाँ तो अब वातावरण विद्ने अब इस अध्ययन अनुसंधानमें लगी रह त्यसो त केही कमाउनु परिवार चलाउनु त्यो एउटा जीवनको एउटा यथार्थ हो तैपनि यहाँको अध्ययन अनुसन्धान यही क्षेत्रमा छ खास गरी यो वातावरणीय अवस्था र कोरोनालाई यहाँले चाहिँ कसरी दाँच्नु भएको छ यो वातावरण सन्तुलन बिग्रिएर आएको हो प्रकृतिको चाहिँ चा दोहनले गर्दा आएको हो भन्ने पनि एउटा ठुलो चाहिँ नि छलफल चलेको छ सामाजिक सञ्जालहरूमा हामीले पढ्छौँ यहाँलाई चाहिँ के लाग्छ अयो तथ्यहरूमा आधारित भएर भन्नुपर्छ होइन तथ्यभन्दा बाहिर गएर भन्न चाहिँ गाह्रो छ अब यो अहिले कोरोनालाई चाहिँ वातावरण विनाशसँग जोडेर वातावरण विनाशकै कारणले भयो भन्न सकिने अवस्था चाहिँ छैन तर कतिपय यो वन्यजन्तु र वातावरणको अध्ययन गर्नेहरूले गर चाहिँ के भनेका छन् भने वन्यजन्तुहरूको व्यापार अनि वन्यजन्तुहरू जुन मारेर खानी चलन आदिको कारणले गर्दा चाहिँ यस्तो भाइरसहरू र अन्य यस्तै खालका संक्रामक रोगहरू चाहिँ वन्यजन्तुहरूबाट माया नि सर्ने र अनि यो चाहिँ सङ्क्रमण चाहिँ फैलिने हुन्छ भन्ने कुराहरू अरू विभिन्न रोगमा पनि आएको छ र यो भाइरससँग पनि केही अध्ययन अनुसन्धानहरूले त्योसँग रिलेट गरेर हेरेका छन् तर अन्य समस्या जस्तो वातावरण परिवर्तन जलवायु परिवर्तन आदि कुरोले चाहिँ यो कोरोना भयो भनेर भनिहाल्न बने मिल्ने स्थिति चाहिँ होइन कि मलाई जानकारी नभएको र चाहिँ मलाई भन्न अलिक त्यति धेरै सजिलो भएन तर एउटा कुरो चाहिँ के हो भने यो भाइरस पनि अब जनावरहरूमा पनि देखिएको कतै बिरालोमा देखियो कतै बाघमा देखियो कतै केमा देखियो भन्ने चिजहरू आइराखेको हुनाले र यो वन्यजन्तुहरू मारेर रह खाने र यो वन्यजन्तुहरूको जुन व्यापार छ चा। योसँग चाहिँ कोरोना भाइरसलाई रिलेट गरेर हेर्न सकिने स्थिति चाहिँ सायद होला श्रोता महानुभावहरू हामी रेडियो हिमालय डट कमबाट यो लाइभ प्रसारण दिइरहेका छौँ म बुद्धि विश्वकर्मा तपाईँहरूसँग छु र अमेरिकाबाट डाक्टर ऋषि बस्दाको त्यतिखेर हामीसँग हुनुहुन्छ आज उहाँलाई वातावरणविधका रूपमा भन्दा पनि एकजना कविका रूपमा एकजना गीतकारका रूपमा एकजना समाजलाई अलिक फरक ढङ्गले हेर्ने व्यक्तिका रूपमा मैले कार्यक्रममा डाकेको तर उहाँले वातावरणीय अध्ययन पनि गरिरहनु भएको हुनाले उहाँको विद्यावारिधि पनि त्यही विषयमा भएको हुनाले मैले छोटो यो विषयलाई जोडेँ अब म विषय मोड्छु कसरी बित्दैछन् दिनहरू धेरै दिन भयो एकान्तवासमा बसेको करिब चार हप्ता हुनु लाग्यो हामी घरबाटै काम गर्न थालेको मार्चको पन्ध्र सोह्रतिर हो के अरे हो पन्ध्रतिर चाहिँ म चाहिँ अहिले नर्सक्यारो लैनाको चाहिँ वातावरण विभागमा काम गर्छु अनि त्यो म काम गर्ने भवनमा चाहिँ एकजना शङ्कास्पद कोरोना भागो हो कि भन्ने शङ्का लागेको मानिस पसेको भन्ने अपुष्ट समाचार फैलियो त्यस त्यो घरलाई चाहिँ सेनिटाइज गर्नुपर्छ चा, क्लिनअप गर्नुपर्छ भनेर दुई दिन बन्द गर्ने निर्णय भयो दुई दिन हामी घरबाट काम गर्ने निर्णय गऱ्यौँ त्यस पछाडि यति धेरै फैलियो कि अनि सरकारी स्तरबाटै घरबाट काम गर्ने भनेर निर्णय भयो त्यस हामी चाहिँ सबै घरबाट काम गर्छौँ अलि दिन पछाडि चाहिँ आ, फेडरल ले पनि त्यस्तै खालको निर्णय गर्यो र त्यसैलाई सपोर्ट गर्दै म बसेको स्टेटको चाहिँ स्टेट ले चाहिँ स्टे एट होम अर्डर लागू गर्यो त्यस पछाडि चाहिँ इसेन्सियल सर्भिस बाहेक अरु काममा चाहिँ घरमै बस्ने सम्भव हुनेले घरबाट काम गर्ने होइन भने अब कामबाट बिरदा लिएर बस्ने जस्तो जस अवस्था चाहिँ चल्न थालेको तिन हप्ताभन्दा बढी भयो घर बस्दाका फरक अनुभवहरू वास्तवमा घर के रहेछ अनि अस् अहिले हामीले जुन खालको जीवनलाई जीवन भनिरहेका जीवन छौँ त्यो के रहेछ अलिक फरक अनुभवहरू के भयो यो कोरोनाको कहरसँगैका केही फरक अनुभवहरू सुनौँ न जीवन जगतलाई जुन, जुन जुन दिनदेखि हामी घर बस्यौँ हामी फिजिकल्ली हामीले कोही पनि साथीभाइलाई भेटेकै छैन हामी यसो एक दुई दुईपल्ट चाहिँ अब खाद्यन्नको सपिङ गर्न चाहिँ निस्क्यौँ होला त्यही दुई तिनपल्ट त्यही पनि डराइ डराइ निस्क्यौँ पछिल्लोचोटि त पुरै मास्क लगाएर हातमा सेनिटाइजर लिएर मान्छेहरूसँग चाहिँ डिस्टेन्स मेन्टेन गरेर त्यसरी गऱ्यौँ त्यो बाहेक हामीले मान्छेहरू आफन्त मान्छेहरू साथीभाइहरू भेटेकै छैन फोनमा कुरा गर्ने हो अनि अब एउटा चिज चाहिँ त्यो मैले अलि अगाडि लेखाएको थे, अब यो मान्छे टाढा भएपछि सम्बन्ध झन् गाडा हुन्छ दुःखले जन मान्छेलाई सम्झाउँछ भन्ने टाइपको चिजहरू मैले पहिला नै लेखाएको थिएँ अहिले मलाई आफैले लेखा चिज झल्झली याद हुन्छ अब साथीभाइहरूसँग फोनबाट सामाजिक सञ्जालबाट सम्पर्क गर्ने आफन्तहरू आफ्नो परिवारको मानिसहरूसँग दिनको एक दुईपल्ट कुरा गर्ने आफ्नै केटाकेटीहरूसँग समय बिताउने त्यस्तै गरेर समय बिति राख्यो अहिले सबैको त्यही छ अनि जति समाचार हेऱ्यो उति तनाव हुन्छ मान्छे मान्छेहरूलाई अब त्यस कारणले पहिला पहिला त खुब हेरियो के भएछ कसो भएछ भन्ने अब त जति हेऱ्यो भने त्यसरी नै झन अगाडि बढ्ने झन् अगाडि बढ्ने भन्ने भएपछि चाहिँ आजभोलि चाहिँ खास हाम्रो परिवारले चाहिँ यो कोरोनासँग सम्बन्धित यो विकराल खालको समाचारहरू त त्यति धेरै हामी हेर्दा पनि हेर्दैनौँ केही महत्त्वपूर्ण सरकारी घोषणा ती सुब हम छोड़ एटा गीत बाटोमुनि समी को रुखा, समझे दुख न समझे हाई सुख व <laughs> नसमझर हाई सुख को अभिनय समय दन्तेकथाहरूमा पढिन्थ्यो हजुरआमाहरूले सुनाउने कथाहरूमा यस्तो डरलाग्दा डरलाग्दा कुराहरू भूत आउँछ के आउँछ कसो हुन्छ भन्ने कुराहरू सुनिन्थ्यो अब अहिले यो भनौँ न एक्काइसौँ शताब्दीमा विज्ञान प्रविधि सुविधा सबै चिजले सम्पन्न भएको बेलामा झन् त्यो दन्तेकथामा भन्दा पनि विकराल सिनारी चाहिँ अब हामी मा सम्पूर्ण मानव जातिले भोगिरहनु पऱ्यो अब अम्म तब हमी सपना को देश में होगा तीन सुनता सेवा सुविधा दिने विषय में है आप जनता हेरने विषय में ये उच्च कोटी को चाहे सेवा सुविधा तैंने हम सुर पच्लो समय में अलग अमेरिकाले पनि जुन खालको दिन सक्नुपर्ने हो जनतालाई त्यस्तो पुगेको छैन हाम्रो नेपालमा त के पो हो र भनेर हामीले चित्त बुझाइरहन्छौँ कि अहिले ए अमेरिकामा त गाह्रो छ त्यहाँको सरकारले तपाईँ जनतालाई मास्क पुऱ्याउनु नसकेको अरे भेन् भेन्टिलेटर पुऱ्याउन नसकेको भनेर पढ्छौँ त्यसरी चित्त पनि बुझाउने गरेका वास्तवमा तपाईँ धेरै देश घुम्नुभयो अध्ययनका सिलसिलामा आफ्नो पढाइका सिलसिलामा अरू गोष्ठीहरूमा सेमिनारहरूमा यो पछिल्लो समय भौतिक सम्पन्नता कोरोना कस्तो हुँदोरहेछ भने अब हामी अब भनौँ न अल्प विकसित देश नेपाल जस्तो देशमा जन्मियौँ हुर्क्यौँ त्यहीँ बढ्यौँ त्यहीँ थुप्रै काम गऱ्यौँ र काम विशेषले अध्ययनका कारणले बिचमा अरू विभिन्न देशहरूमा पनि केही अवधि समय बिताइयो त्यहाँको सिस्टमहरूलाई जति आफूले बुझ्न सकियो हेऱ्यो त्यो हेर्दाखेरि अब जहिले पनि हामी अब नेपालमा कस्तो हुन्छ त्यसैको सन्दर्भबाट दाजनी गर्छौँ अब यसो हेर्दाखेरि अब हाम्रो नेपालभन्दा त अरू विकसित देशहरू सबै कुरामा मजबूत होलान यो कुराको पूर्व तयारी राम्रो होला भन्ने चाहिँ लागेको अब अरू अरू कुरा जुन चाहिँ अघिजनली भइरहन्छ यस्तो कुराहरूको पूर्व तयारी त निश्चित रूपमै छन् होइन यो अमेरिका क्यानाडा युरोपका देशहरूमा यस्तो कुराहरूको पूर्व तयारी चाहिँ क्षन्न भएको होइन तर यो कोरोना त यस्तो अपरझट यस्तो तरिकाले आयो कसैले पनि अनुमान गरे भन्दा धेरै फरक तरिकाले आयो भनौँ तरिका न अब हामी को दोस्रो तेस्रो हप्ता अमेरिकामा जुन तरिकाले हेरिया थियो अप्रिलको पहिलो दोस्रो हप्तातिर आइपुग्दाखेरि त्यो अर्कै त्यसको भनौँ न ताण्डव नृत्य भने जस्तो त्यसको स्वरूपै अर्कै भयो अब त्यो कारणले पनि पूर्व तयारी त्यति धेरै नदेखिया होला तर अब कतिपय मानेमा चाहिँ अब यताका देशहरूमा अमेरिका क्यानाडा र युरोपका देशहरूमा चाहिँ अब हाम्रो विकासशील देशहरूमा भन्दा कुराहरू अझै पनि राम्रो छ जस्तो कि कतै मानिसहरू अरू देशमा जाँदाखेरि अड्किए तिनीहरूलाई रेस्क्यु गर्नु पऱ्यो तिनीहरूलाई आफ्नो देशमा ल्याउनु पऱ्यो भने चाहिँ यो कुरामा यिनीहरू राम्रो छन् यिनीहरू सक्षम छन् ल्याइराखेका छन् अझै पनि त्यति भ्याएका त छैनन् होला तर अब ल्याइराखेका अब भनौँ न नेपालबाट पनि दुई चोटी चार्टर गरेर अमेरिकी नागरिकहरूलाई ल्याए यहाँ अरू देशमा अड्किएकालाई पनि ल्याए ती कुरा चाहिँ यिनीहरूले सोचेका गर्न सकेका कुरा भयो तर अब यो कोरोनासँग सम्बन्धित कुरामा चाहिँ पूर्व तयारी अमेरिका जस्तो देशको पनि त्यति राम्रो होइन अब मान्छेहरूलाई अस्पतालमा उपचार गर्न नसकेर स्थान दिन नसकेर अब भेन्टिलेटर नभएर अरु पिप त्यो चाहिँ सुरक्षित लाउने खालका पोसाकहरू नभएर डाक्टरहरूले पनि त्यो कुराहरू आफूलाई चाहिने चिजहरू पुर्याउनु नसकेर घरमै बसेर उपचार गर आइसोलेसनमा बस भन्नुपर्ने स्थिति छ यो हेर्दा चाहिँ बडा अचम्म लाग्छ यो सुरक्षित भन्ने ठाउँ आखिर संसारमा कहाँ र जतिसुकै विज्ञानले प्रविधिले आर्थिक हिसाबले सम्पन्न भनेकाहरूलाई पनि जित्ने खालको कुरो त कोरोना पो यो कोरोना भाइरस पो रहेछ भन्ने चाहिँ देखिएको छ अहिले अहिले चाहिँ उयो तपाईँको एउटा गजल छ नि चेरी फुल्दा पर्देशसम्म अनि त्यसपछि हजुर गाउँ सम्झियो वास्तवमा यो बेलामा चाहिँ घर गाउँको अलि बढी सम्झना हुँदो रहेछ है त्यो चाहिँ एकदमै हो एकदमै धेरै चाहिँ गाउँ घर सम्झिने स्थिति हुँदो रहेछ है तपाईँले यो भनिहाल्नु मलाई त एउटा कविता भनौँ भनौँला मैले चाहिँ तिन वर्ष जति अगाडि लेखेको यो हजुर एउटा त्यस्तै अमेरिकाको ठुलो चाहिँ राष्ट्रिय खालको फङ्सनमा ठुलो मान्छेहरू धेरै मान्छेहरूको भेला थियो त्यहाँ चाहिँ पहिलो पुस्ताले कसरी आफ्नो देश सम्झिन्छ र दोस्रो पुस्ता कसरी रमाउँछ भन्ने त्यहाँनिरको डिस्कनेक्टलाई रिफ्लेक्ट गर्ने गरेर लेखेका थिएँ अस्तित्वका यो कविताको चाहिँ डाक्टर ऋषिराज बरालले प्रशंसा गरेर ट्विटरमा राख्नुभएछ अनि त्यस पछाडि अरू मानिसहरूले पनि पढ्न खोजिरहनु भयो अनि मैले खोजेर राखेको थिएँ है त्यो कविता म सुनाउँछु है त्यसले चाहिँ हामी कसरी देश सम्झिन्छौँ आदि कुराहरूलाई चाहिँ अलिकति भन्छ यो कविताको शीर्षक चाहिँ आप्रवासी रामप्रसाद यो कविता सारदा पत्रिकामा दुई हजार चौहत्तरको पुसको अङ्कमा चाहिँ नस्क्यारो लाइन विशेषाङ्क प प्रकाशित गरेको थियो त्यसमा पनि प्रकाशित छ म यो कविता सुनाउँछु बुद्धिजी सबै रेडियो हिमालयका श्रोताहरूको लागि आप्रवासी रामप्रसाद उनीहरू अर्थात् रामप्रसाद र उसको छोरो रबिन परेडमा निस्के उनीहरू अर्थात् राम र उसको छोरो रबिन परेडमा निस्के परेड अघि बढ्दै थियो सडक छपक्कै ढाकिएको थियो उसको छोरो अर्थात् रबिन प्रफुल्ल हुँदै परेडमा पस्यो दाइने हात देब्रे छातीमाथि राख्यो देब्रे हातले आफ्नो देशको झन्डा उठायो र सानले गायो आफ्नो राष्ट्रिय गान औ से क्यान यु सी बाई द डाउन अर्ली लाइट वाट सो प्राउडली वी हेल्भ राष्ट्र प्रेमले ओतप्रोत अनुहार स्फूर्तिले भरिएको शरीर हातमा फहरएको राष्ट्रिय झन्डा राष्ट्रप्रति जिम्मेवारी बोध गर्दै गरेको एउटा किशोरको असीम उत्साह ऊ अर्थात् रामप्रसाद यो सब हेरिरह्यो ऊ अर्थात् अर्थात राम यो सब हेरिरह्यो हातमा झन्डा उठाउँ कि नउठाउँ परेडमा पाइला बढाउँ कि नबढाउँऊ दुविधामा जनसागर हेरिरह्यो उसको छोरो रबिन औ से क्यानुसी बाइद डाउन्स अर्ली लाइट गाउँदै झन्डा फहराउँदै पहर पुग्यो राम प्रसादलाई भने किनारामा उभिएर सम्झनाका क्षितिजहरूमा हेर्दै आफ्नै अति चसक्क दुख्यो विद्यालयमा गुरुले सिकाएर ऊ पनि किशोर बयमा छोराले जस्तै र यसै देशको झन्डा बोकी हिँडेको सम्झ्यो विद्यालयमा गुरुले सिकाएर ऊ पनि किशोर भएमा छोराले जस्तै र यसै गरी देशको झन्डा बोकी हिँडेको सम्झ्यौ अँधाराका विरुद्ध उज्यालको मसाल बालेको सम्झ्यो कथाले मागे अनुसार सुन्दर सपनाका लागि सम्पूर्ण माक्की मकिएका मान्यताहरू ढालेको सम्झ्यो र सुन फलाउन फलाम गालेको सम्झ्यो सम्झिँदा सम्झिँदै ऊ आफै फतक्क गल्यो सम्झिँदा सम्झँदै ऊ आफू फतक्क गल्यो र मनमा नै टुसुक्क बस्यो के म अहिले उभिएको माटो मैले मा कसम खाएको माटो हो के म अहिले मैले अहिले हिँडेको बाटो मैले हिँड्न चाहेको बाटो हो बासी सपनाहरू बोकेर आप्रवासी राम न छोराको नयाँ राष्ट्रिय गीतमा रमाउन सक्यो बासी सपनाहरू बोकेर रा, आप्रवासी राम न छोराको नयाँ राष्ट्रिय गीतमा रमाउन सक्यो न त सबले सुन्ने गरी आफ्नै पुरानो गीत गाउन सक्यो फगत खल्तीको ग्रिन कार्ड छाम्दै पिलो झैँ बल्किएका बासी सपनाहरूलाई सुम परेड में पुगे आपने छोर रवीन लाक्टर ऋषिराज बराल कविता का विषय में ट्विट गो मैं भी हेरे थे डाक्टर ऋषिराज बराल नेपाल को परिवर्तन को आंदोलन में लमो समय संलग्न हो नेपाल को अध्यक्ष भी हो रहा पचिलो समय में वहाँ विचार निर्माण र लेखन रुसंधानक क्षेत्र ले ले में होक्टर साहबला हमने एकचि समझ्य डाक्टर साहब समझिद डाक्टर ऋषि बस्ता कोटी सब बातचीत में छो रहा कविता हमी सु कविता आप में पूर्ण छषय में भन्न पोस्ट लग्दन तर यो धीरे रामप्रसादर को पीड़ा को विषय बनेको कोरोना को कह में यहां कविता भन्न पर्द सुन पर्दा झन एवटा गीत मन मेरे धमिलो धमिलोमा नमिसा अमिलो भने जस्तो भइरहेको डाक्टर साहब अब अर्को पनि कविता सुनौ अब हजुरको यो कविता सुरु भएपछि चाहिँ बोलचाल बन्द गर सुनेर जस्तै लाग्छ है अर्को के तयारी पनि सुनौ यो अहिले अर्को कविता कतै पनि प्रकाशित भएन अहिलेसम्म अर्को हप्तातिर कुनै ठाउँमा प्रकाशित होला त्योभन्दा अगाडि प्रसारित हुने सौभाग्य पाएँ यो कविताले आफ्नै रेडियो मार्फत है यो चाहिँ मैले यो अघिल्लो हप्तातिर दस दिन जति भयो होला है घरमा यसरी बन्दाबन्दीमा बस्दाखेरि यो कोरोना र यो अरु विभिन्न मानवीय पक्षहरू समेटेर लेखेको र यो कविताको शीर्षक छ यसपालिको युद्धमा यसपालिको युद्धमा पहिले पहिले जस्तो यसपालिको युद्धमा सडकभरि बख्तरबन्द गाडीहरू कुदेनन् आकाशभरि बम वर्षक विमानहरू पनि उडेनन् तैपनि मृत्युको साइरन सहरभरि बजिरह्यो पहिले पहिले जस्तो यसपालिको युद्धमा सडकभरि बख्तरबन्द गाडीहरू पनि कुदेनन् आकाशभरि बमवर्षक विमानहरू पनि उडेनन् तैपनि मृत्युको साइरन सहरभरि बजिरह्यो संसारमा आफूलाई श्वेत शक्ति ठान्नेहरूले संसारमा आफूलाई श्वेत शक्ति ठान्नेहरूले अरूहरूमाथि कहिले यो बाहनामा कहिले त्यो बाहनामा पालै पालो वर्षाउने रङ्गभेदी बम र बारुदभन्दा फरक कालो मन भएका शासकहरूका वर्षौँदेखिका अन्यायका विरुद्ध राता मान्छेहरूले मच्चाएको विद्रोह भन्दा फरक अल्लाह जीस र रा, राम कृष्ण आदि आदि भगवानका नाममा हुने अमानवीय काटमार भन्दा फरक अनि तेरो र मेरोको नाममा सिमानामा हुने गरेका रक्तपात भन्दा पनि निकै फरक यो युद्ध झन् त्रासद भएको छ दिन दिनै झन् व्यापक भएको छ यसपालिको युद्धले कालो या सेतो भनेन यसपालिको युद्धले कालो या सेतो भनेन धनी या गरिब छुट्याएन पूर्व या पश्चिम मानेन यसपालिको युद्धलाई कुनै साँझ सिमानाले छेकेन जति गरौँ जे गरौँ यसपालिको युद्धले मानव निर्मित कुनै मान्यताहरू मानेन हिजोका सबै सबै मानकहरू भत्काइदियो गरिब त हिजो पनि मरेकै थिए गरिब त हिजो पनि मरेकै थिए आजको युद्धलाई न कुनै धनी मानिले छेक्न सक्यो न कुनै शक्ति सम्पन्न हुँ भन्नेको प्रवेश आज्ञा र राहदानीले छेक्न सक्यो चैतको खडेरीमा सल्केको डँडेलो झिँ फैलिरह्यो विश्वव्यापी हुँदै मृत्युको छायाले आफैसम्म लपेट्दासम्म न कसैले देख्न सक्यो न कसैले छेक्न सक्यो यो विश्वव्यापी त्रासद युद्धमा यो विश्वव्यापी त्रासद युद्धमा आऊ हामी सबै मिलेर मोर्चाबन्दी गरौँ न कसैको दम्बले जितिन्छ यो युद्ध न कसैको सीमा स्तम्भले छेकिन्छ यो युद्ध भो बारुद र का कुरा पनि नगरौँ भो बारुद र का कुरा पनि नगरौँ धनी गरिब बढी या का कुरा पनि नगरौँ उसले भेटे सबै सकिन्छौँ हामी उसले भेटे सबै सकिन्छौँ हामी उसलाई मेटे सबै जोगिन्छौँ हामी यसपालिको युद्धमा पहिले भन्दा फरक तरिकाले सफेद मन भएका सीता कोटधारी योद्धा अगे लगाए आदेश अनुसार युद्ध कासन लिऊ उक आदेश अनुसार को आसन मानवता को हथियार के योग कोरोना विरुद्ध को युद्ध लड़ूं रिजय हासिल करूँ मानवता रुणा को हथियार के कोरोना विरुद्ध को युद्ध लड़ूं रिजय हासिल करूं धन्यवाद डाक्टर ऋषि बस्ता कोटी चाहिँ रेडियो हिमालयको सामिप्यता र भेटघाट डाक्टर साहब हुनुभन्दा पहिलेदेखिको हो र बिचमा उहाँले विद्यावारिधि प्राप्त गर्नु भएपछि डाक्टर साहब भनेर बोलाउँदा हामीलाई झन् गर्व लागेको छ र यो बिचमा हामीले दुईवटा कविता पनि सुन्यौँ एउटा प्रकाशित भइसकेको कविता र एउटा अप्रकाशित कविता जुन हामीले पहिलोपटक रेडियो हिमालय डट कमबाट प्रसारण पनि गर्न पायौँ यो हामी हाम्रा लागि खुसीको बात पनि हो डाक्टर साहब अब यो कोरोनाको यो पृथ्वीमा चाहिँ आगमनसँगै भनौँ न मान्छेहरूको सोच्ने तरिकामा जीवन जिउने तरिकामा केही फरक आउँछ अब जुन एउटा ढङ्गले हामीले संसारलाई बुझ्थ्यौँ सीमालाई बुझ्थ्यौँ होइन रङ्गलाई बुझ्थ्यौँ धनलाई बुझ्थ्यौँ जीवनलाई बुझ्थ्यौँ अब बुझाइमा अलि मान्छेहरूको फरक आउँछ भन्ने खालको एक किसिमको आङ्कलन पनि छ र त्यो खालको बहस पनि यसो सामाजिक सञ्जालहरूमा हामी देख्ने गर्छौँ के छ कोरोनाले यसलाई अलि एउटा अवसरकै रूपमा लिने हो भने संसार एउटा फरक संसार बन्न सक्ने अवस्था पनि हो र यहाँलाई चाहिँ के लाग्छ यहाँको विचारमा पनि कविता लेख्ने मात्रै होइन यसो यहाँ त विचार पनि गर्नुहुन्छ विचारक पनि है ने? यो कस्तो भने यो क यो अघि भर्खर मैले वाचन गरेको कविता कविता लेख्नको लागि भन्दा पनि विचारको छटबटी र विचारको चाहिँ एकदमै ठुलो मनभित्रको भनौँ न उकुस मुकुस जन्मेको यो सामान्य परिस्थितिको कविताभन्दा पनि भनौँ न यसमा मैले जे कुराहरूलाई चाहिँ सङ्केत गर्न खोजेको छु तपाईँले अहिले उठाएको प्रश्नको उत्तर पनि कतिपय त्यसमा मैले अलि बिम्बात्मक हिसाबले प्रस्तुत गर्न कोसिस गरेको छु अब यो कोरोनाले चाहिँ एउटा चाहिँ विकासको समा समाजको एउटा प्याराडाइम नै सिफ्ट गर्नुपर्ने अथवा फरक ढङ्गले सोच्नुपर्ने स्थिति चाहिँ ल्याएको छ किनभने यो एउटा सामान्य भाइरसको कारणले हुने रोग मात्रै होइन कि यसले चाहिँ यसले चाहिँ पारेको प्रभाव भनौँ न स्वास्थ्यमा त पारिहाल्यो त्यो जानजानै कुरो भयो मान्छेहरूलाई भाइरस लागेपछि भाइरसको सङ्क्रमण भएपछि बिरामी हुने भए अशक्त हुने भए अब उपचार हुन नसकेपछि मर्ने भए त्यो एउटा पक्ष छ त्योभन्दा पनि यो दीर्घकालीन पक्ष चाहिँ यसको आर्थिक सामाजिक पक्ष चाहिँ धेरै महत्त्वपूर्ण हुन्छ जस्तो मलाई लाग्छ अब यो अहिले भर्खरै हेर्दाखेरि यर, अब यो भाइरसको कारणले बुढो मान्छेहरू अब कुनै कारणले अशक्त भएका अथवा शारीरिक हिसाबले चाहिँ केही समस्यामा परेका मान्छेहरू अलि युवक अवस्थाको मान्छेहरू अनि आदिवासी मानिसहरू यस्तो मानिसहरूलाई बढी प्रभाव परेको देखिएको छ अब तपाईँ अर्को कुरो हेर्नुहुन्छ भने आर्थिक हिसाबले जो चाहिँ विपन्न छ चा, जो अलिकति भनौँ न बसाइँ सरेर कतै गएको त्यति धेरै स्थापित हुन नसकेको छ यस्तो मानिसहरूलाई पनि धेरै असर परेको छ यो कुराहरूले यिनीहरूलाई कसरी बचाउने भन्ने एउटा महत्त्वपूर्ण कुरो छ भने अर्को सबभन्दा मानवीय हिसाबले चाहिँ हाम्रो त्यो सोलिडारिटी ऐक्यबद्धता कहाँ हुनुपर्छ भन्ने कुरोमा के देखायो भने तेरो मेरो आदिको दुश्मनीले केही पनि काम लाग्दो रहन्छ सिमानाको कुरोले राजनीतिक दम्बले केही पनि कुरो हुँदो रहेछ यो त सबैजना मिलेर लड्नुपर्ने चिजहरू त थुप्रै पो रहेछ हामी चा, चाहिँ अब अरू खाले तेरो मेरो मेरोको लागि अथवा विभिन्न आफ्नो सङ्कुचित स्वार्थको लागि जुन युद्ध गर्नलाई हामी धेरै खर्च गर्छौँ विश्वव्यापी रूपमा हेरौँ न अब मै बसेको देशले पनि युद्धको लागि थुप्रो खर्च गर्छ मसँग अहिले भन्ने तथ्याङ्क छैन तर सबैलाई जान जानु हो अमेरिकाले युद्धको लागि आफ्नो शक्ति र वर्चस्वको लागि कति खर्च गर्छ अरू देशहरूले अर पनि कति गरिराखेनन् एउटै देशभित्र पनि एउटा भनौँ न आफूलाई शक्तिशाली देखाउनलाई अनेक हिसाबका चाहिँ देखिने नदेखिने षड्यन्त्रहरू अनेक थरी कति गरिन्छन् अर्कालाई तल पार्न आफूलाई माथि पार्नको लागि तर यी सबै चिजहरू त बेकार रहेछ नि त यी चिजहरूले त तपाईँलाई साँच्चै बलियो भनेर त प्रमाणित गर्न सक्दो रहेछन् तपाईँले देख्दै नदेखिनी भाइरसले सबैलाई पल्टाउँदो रहेछ तपाईँ मान्छेलाई पनि पल्टाउँदो रहेछ तपाईँ एउटा बलियो सिस्टम हुन् पोलिटिकल सिस्टम हुन् देश हुँ भन्नेलाई पनि पल्टाउँदो रहेछ भनेपछि यो चाहिँ मानवीय हिसाबले सोच्नुपर्ने र विश्वलाई नै एउटै ठानेर हामी सबैको चाहिँ एउटा भनौँ न करुणा दया माया ऐक्यबद्धता चाहिने रहेछ भन्ने चा कुरा चाहिँ यो अहिलेको कोरोना भाइरसले दिएको मान्छेको लागि सबभन्दा महत्त्वपूर्ण सन्देश हो भन्ने मलाई लाग्छ तर कहिलेकाहीँ के हुन्छ भने हामी अरु प्रसङ्गमा पनि गफ गरेँ नेपालमा अब त्यो सन् दुई हजार पन्ध्रको भुइँचालो आयो त्यस पछाडि मान्छेहरू सबै सेन्टिमेन्टल भए केही महिनासम्म त्यही मात्रै सम्झेँ अब त यस्तो गर्न हुँदो रहेछ ल भुइँचालोसँग ल जन जुत्नलाई यस्तो गर्नुपर्ने रहेछ भन्ने अनेक तयारीहरू भए तर अलि समय पछाडि समयले घाउमा खाटो बस्दै गएपछि बिर्सिँदै गयो र यो कोरोनाको सवालमा पनि अब यो जुन सेन्टिमेन्ट छ त्यो अब यो कोरोनाको भ्याक्सिन निस्किएपछि औषधि उपचार भएपछि यो डढेलो अलिकति मच्छर भएपछि बिस्तारै मान्छेले बिर्सिन त बिर्सेलान् तर महत्त्वपूर्ण कुरो चाहिँ यस्तो तरिकाले हुँदो रहेछ तछाड मछाड हा त म भन्ने युद्धले भन्दा पनि हामी भन्ने युद्ध लडेर चाहिँ सबैले परास्त गर्नुपर्ने यस्ता चिजहरू आउँदो रहेछन् भन्ने चाहिँ सायद समयलाई एउटा राम्रो पाठ सिकाउँछ कि कोरोनाले डक्टर साहब अब कविता सुनौ के छ भन्नुहोस् है यो मै अलिअगाडि नेपालमा बाढी पहिरोले धेरै नोक्सान गरेको प्रसङ्गमा लेखेको एउटा गजल थियो यो चाहिँ खास गरी दुखी मान्छेहरूमाथि सामाजिक हिसाबले अलिकति भर्नरेबल मान्छेहरू जो जोखिममा छन् ती मान्छेहरूलाई यो विपत्तिहरूले कसरी झन् विपत्ति थप्छ र अरू ठुला बडा भनेका मान्छेहरू चाहिँ सामान्य सहयोग गरेको नाउँलाई त्यसलाई बहान बनाएर कति गर्छन् भन्ने चिजले चित्त दुखेर लेखेको एउटा गजल थियो म त्यो गजल सुनाउँछु ताकि यो कोरोनाकै नाममा पनि अरूलाई सहयोग गर्ने नाउँमा सेल्फी खिचेर आफूले के के गर्ने भन्ने भन्दा पनि कसको घाउ कानेर हो त्यसको उपचार कसरी गर्ने भन्नेतिर ध्यान जाओस् भन्ने यसको चाहिँ सन्देश दिन खोजे हो मैले होइन म त्यो गजल बाचन गर्छु कतै बाढी कतै कतै पहिरो कतै हुरी आयो कतै बाढी कतै पहिरो कतै हुरी आयो सेल्फी महाराजको फेरि चुरी फुरी आयो कतै बाढी कतै पहिरो कतै हुरी आयो प्रकृति त समान हो सबका लागि भन्थे प्रकृति तो हो सबका भे विपत्ति में धनी घब को दूरी आयो कतई बाड़ी कतई पहरो कतई हु आयो हम दुख गयो हो भंथी फूलमती हम्रो दुख गयोला भंथी फूलमती दुख मथी दुख उसको कूरी कूरी आयो कतई बाड़ी कतई पहरो कतई हुई झन बेचन देख् अचे मेरे साथी बेचन झन बेचैन देखो अचिल मेरो साथी बेचन समृद्धि को ढोल बजाऊ दे। मजबूरी आयो कतै बाड़ी कतै पहरो कतै हुरी आयो कसैना हो दुख बेची खाने कसईला तो बहाना हो दुख बेची खाने यही बाहना बिछ्या यह मुरी मुरी आयो कतै बाड़ी कतै पहरो कतै हुरी आयो सेल्फी महाराज को चुरी फूरी आयो धन्यवाद सेल्फी महाराजको फेरि चुरु फुरी आयो सबैले अनुरोधै गर्नुपऱ्यो यो सामाजिक सञ्जालमा राहत वितरणको फोटोले राम्रो गरेन र यो चाहिँ खास गरी प्रचारमुखी भयो र यसरी फोटो नराखौँ भन्ने अभियानै चल्यो र अहिले पछि चाहिँ अलिक कम पनि भएको छ वास्तवमा ऋषि सरले यो त्यसै लेख्नु भएको होइन पहिलाका विपत्तिहरूमा पनि यस्तो ज्यादै भएर चाहिँ यहाँले लेख्नु भएको र अहिलेकै प्रसङ्गमा पनि केही छिट्टुट्टा समाचारहरू मैले चाहिँ हाम्रो नेपाली समुदायमै विभिन्न ठाउँमा बसेको नेपाली समुदायहरूबाटै पनि अलिकति मुभ आइरहेको सुनेको छु अब यो बिना अनुमति पैसा उठाउने यसका नाममा वा त्यसका नाममा उठाउने त्यसको पारदर्शिता पनि नहुने आदि कुराहरू अहिले पनि सुरु भए भन्ने खबरहरू सुनिराखिया त्यस कारणले चाहिँ अब चाहिएको ठाउँमा सबै मिलेर सहयोग गर्नुपर्छ त्यो महत्त्वपूर्ण कुरा हो तर यही कसै अहिले मैले भने जस्तै कसैलाई चाहिँ यही दुःख बेची खाने बहाना चाहिँ बन्नु हुँदैन भन्ने एउटा सामाजिक पक्ष हो यस्तो विपत्तिहरूको त्यो चाहिँ अहिले अहिलेको सन्दर्भमा पनि भनौँ न अब हाम्रो समुदायको मानिसहरूलाई दुःख पर परेको छ अझै दुःख पर्नेवाला पनि छ सबै मिलेर सहयोग गर्नु पनि पर्छ त्यो पनि हो तर चाहिँ मैले गरेँ वा तिमीले गर्यौ यसो गरेँ उसो गरेँ भन्नुभन्दा पनि सबै मिलेर के गर्न सकिन्छ यथोचित हिसाबले गर्नु चाहिँ पर्छ तर यसैलाई बहानाबाजी गर्न चाहिँ हुँदैन भन्ने चाहिँ महत्त्वपूर्ण कुरो छ तर अब सबैले त्यस्तो गरेका छैनन् कतिपय सामाजिक संस्थाहरूले यहाँ अमेरिकामा पनि राम्रो प्रयास गरेका छन् अब न्युयोर्कतिर पनि त्यो भइरहेको छ म अहिले जुन सहरमा बस्छु त्यहाँको हाम्रो नेपाली समुदायको संस्थाले पनि एउटा सेफ्टी नेटको रूपमा विपत्ति पऱ्यो भने हामी यसरी सहयोग गर्न सक्छौँ आर्थिक सहयोग यसरी गर्न सक्छौँ मान मनोसामाजिक सहयोग यसरी गर्न सक्छौँ अरू खाले सहयोगहरू पनि हामी गर्न सक्छौँ भनेर विभिन्न योजनाहरू ल्याइराखेको छ तर अब यो यस्तो चिजहरू सस्तो प्रचारबाजीको लागि भन्दा पनि जसलाई जरुरी छ उसलाई कसरी सेवा प्रदान गर्ने भन्नेतिर चाहिँ सोच्न जरुरी छ डक्टर साहब यो कोरोनाको कहरसँगै यो विश्व को जुन ट्रेन्ड छ नि त्यसमा केही पनि केही बदलाव आउला अब त्यही हो अब कस्तो भने मान्छेहरू यो एउटा पिकमा पुगे बेलामा चाहिँ असाध्यै सेन्टिमेन्टल हुन्छन् पछाडि यो कसरी रहन्छ चाहिँ अहिले भर्खरै अनुमान गर्न सकिन्न यो सेलाइसकेपछि अब राजनीतिक नेताहरूमा पनि मतलब मैले नेपालको अथवा अमेरिकाको अथवा काहीँको मात्रै भन्न खोजिनँ अब संसारभरिकै राजनीतिक नेताहरूमा पनि अलिक फरक खालको चेतना आयो र यसले चाहिँ प्याराडाइम सिफ्ट गर्ने स्थिति भयो भने यसले अलिकति राजनीतिक परिदृश्य पनि फेरिन सक्छ र अनि अर्को कुरा चाहिँ अब अलि विकासशील देशहरूबाट अलि विकसित भनेका देशहरूमा मरिहत्या हालेर जानैपर्छ भन्ने कुरो चाहिँ होइन रहेछ अनि सन्देश नै अहिले दिएको छ अब एउटा के देखिया भने अब जो मानिसहरू बसाई सरेर आएका छन् अब हाम्रो नेपालीको मात्रै कुरो भएन अन्यत्रबाट आएको मानिसहरू त्यति धेरै स्थापित हुन सकेका छैनन् अब केही मानिसहरू चा, स्थापित छन् सबैको छैन भन्ने खोजेको त होइन तर अधिकांश मान्छेहरू स्थापित हुन धेरै नै सङ्घर्ष गर्नुपर्छ अब यस्तो खालको विपत्तिहरू बारम्बार आइरह्यो भने सबभन्दा भनरेबल सबभन्दा जोखिम त तिनै मानिसहरू हुन्छन् अनि पटक पटक मानिसले के सम्झिने गरेका हुन्छ भने योभन्दा त बरु म आफ्नै थात थलोमा भएको भए बढी सुरक्षित हुन्थेँ मेरो चाहिँ आफन्तहरू नजिक हुन्थे आफ्ना धेरै चिजहरू हुन्थे निर्वाहमुखी नै भए पनि मेरो आफ्नो भगारीमा अन्न हुन्थ्यो बारीमा तरकारी हुन्थ्यो त्यही चुडेर खान्थेँ अब अहिले त म किन्न जानु पनि गाह्रो छ केले केले किन्ने पैसो पनि छैन किन्न जाने ठाउँ पनि सुरक्षित छैन आदि स्थिति देखिएको छ नि त अहिले कोरोनाले गर्दाखेरि त्यो भए हामीले यसको एउटा लेसन लर्न चाहिँ दुःख गरेर आफ्नै देशमा पनि जीविकाका सम्भावनाहरू जति पनि छन् यो गर्न सकिन्छ यो यस्तो असाध्यै हाइटेक भनेर असाध्यै विकसित भनेर मरिहत्य गर्नुपर्ने स्थिति होइन भन्ने चाहिँ हुनसक्छ श्रोता महानुभावर हमी रेडियो हिमालय डट कम बा बोलिख्या रेडियो हिमालय डट कम भावना देश खोजने अभियान हो भूगोल में देश में न भेपनी भावना में देश बोक बस्ने संसार भर का नेपाली साजा सस्ता का का को साझा प्रसारण संस्था का रूप में हमी विसूँ रज डाक्टर ऋषि बस्ता कोटी अमेरिका यह कोरोना को सुख दुख का बात करना का निर्ती हमीसंग आने भे साहब अब कई बोलिए अब कहीं सुन कि एउटा कविता भनौँ त यो अलि अलि अलि गर अलि दार्शनिक खालको चीज छ तर ठिकै छ अब यो कविता चाहिँ कस्तो भने मूल्यको उचाइ चढ्दै गएपछि भन्ने सन्दर्भमा छ मान्छेहरूको चाहिँ अब आफूलाई धेरै माथि पुगेको ठाने पनि साँच्चै माथि पुगेका हुन्छ त भन्ने सन्दर्भमा एउटा त्यस्तै यसको दार्शनिक पक्षलाई इङ्गित गरेर लेखेको मैले र यो अहिलेको सन्दर्भमा पनि भनौँ न अहिले चाहिँ संसारभरिको नेतृत्वले कसरी गर्दैछ चा, कसरी चाहिँ एकदमै धेरैजसो ठाउँहरूमा कसरी स्वार्थी प्रवृत्ति देखाइरहेको छ त्यसलाई चाहिँ एउटा राजनीतिक मुद्दाको रूप बनाएर अथवा चाहिँ आफूलाई स्थापित गर्ने बहाना बनाएर जे जे गर्दैछ त्यो चिजले कोरोनासँग लड्नु पनि सजिलो बनाइराखेको छैन दोष जति अर्कालाई लगाउने आफू मात्रै माथि उठान्ने चिजले त राम्रो भएन यसलाई चाहिँ अलिक फरक रणनीतिले लडेको भए अहिलेको सिनारीयोभन्दा अलि सजिलो सिनारीयो पनि आउन सक्थ्यो अहिलेको प्रसङ्गमा हेर्दा पनि यी चिजहरूसँग नै रिलेट गर्न हेर्न स हेर्न सकिन्छ र अब मैले वाचन गर्ने कविताको शीर्षक चाहिँ मूल्यको उूल्यको उचाइ चढ्दै गएपछि मूल्यको उचाइ चढ्दै गएपछि एक दिन माथि पुगिन्छ र संसारको शाश्वत सत्य देखिन्छ चढ्दा चढ्दै माथि टाकुरासम्मै पुगेपछि पहिले कहिल्यै नदेखेका कुराहरू देखिन्छ कहिले कहिल्यै नसिकेका कुराहरू सिकिन्छ पहिले कहिल्यै अनुभूत नगरेका कुराहरू अनुभूत हुन्छ तल हुँदाभन्दा माथि पुगेपछि निश्चित रूपमा अरूभन्दा अग्लो भइन्छ तल हुँदा जति विभाजित भए पनि माथि पुगेपछि सबैको साझा र सग्लो भइन्छ यस्तै यस्तै सुन्दै आएको यस्तै यस्तै मान्दै आएको यस्तै यस्तै ठान्दै आएको म आज प्रश्नहरूको कठघरामा आफूले आफैलाई राखेर अलमल अलमल बिच दिमागलाई फन फनी घुमाइरहेछु सुनेका मानेका र देखे भोगेका कुराहरू बिच संसारकाटिथेसिस र सेन्थेसिसहरू खेलाइरहेछु र एकपछि अर्को हाइपोथेसिस खेलाइरहेछु मानिस जति माथि चढ्यो उति उसको आयतन बढ्नु त स्वाभाविकै हो मा, मानिस जति माथि चढ्यो उति उसको आयतन बढ्नु त स्वाभाविकै हो तर माथि पुगेपछि मानिसका आफ्नै भीमकाय शरीरले आफ्नै अगाडिका दृश्यहरू छेक्दो रहेछ माथि पुगेपछि मानिसको आफ्नै भीमुकाए शरीरले आफ्नै अगाडिका दृश्यहरू छेक्दो रहेछ लामो यात्रा नापे पनि आफ्नै पैतलाले आफ्नै वरिपरिको सत्य पनि कचक्कै टेक्दो रहेछ लामो यात्रा पार गरिसकेपछि मूल्यको एउटा उकालो चढिसकेपछि आफ्नै आङ आफ्नै आङमाथि घामको एकमुठी उ एकमुठी उज्यालो पर्दा आफू उज्यालोले जा जल्यमान हुनु त कता हो कता उल्टै आफ्नै कालो लामो छायाले संसारको शाश्वत सत्य छेक्दो रहेछ र उसले उही पुरानै सहित, कालो इतिहास लेख्दो रहेछ ए संसारका अनेक थेसिस एन्टिथेसिस सेन्थेसिस बनाउनेहरू हो ए संसारका अनेक थेसिस एन्टिथेसिस सेन्थेसिस बनाउनेहरू हो फेरि पनि मलाई तिम्रो अहिलेसम्मको मान्यतामाथि विश्वास छ भने मलाई भनिदेऊ र मेरो हाइपोथेसिस बदल्न मद्दत गरिदेऊ के मूल्यको उचाइ चढ्दै गएपछि एक दिन माथि पुगिन्छ र संसारको शाश्वत सत्य देखिन्छ त धन्यवाद वास्तवमा डाक्टर ऋषि बस्दाकोटीका कविताहरू आज सुन्दै गर्दाखेरि कोरोना विश्व मान्छेको सोचाइ अबको संसार के होला सोचाइ के होला भन्ने सेरोफेरोबाट नै यी सबै विषयहरू आइरहेका छन् डक्टर साहबलाई मैले अर्को एउटा कुरा सोध्न खोजेँ अहिले के पनि भनिन्छ भन्दाखेरि जुन खालको चाहिँ जीवन हामी जिराखे जी रि राखेका र खास पूर्वीय दर्शनबाट गाइडेड जीवन अहिले हेर्दाखेरि कतिले फेसबुकमा देखिन्छ क्वारेन्टाइन भनेको चाहिँ हाम्रो पूर्व दर्शन दर्शनअनुसार यो अथवा चाहिँ आइसोलेसन भनेको यो होइन यस्तो यस्तो गर्ने यो बरू यही ठिक रहेछ नमस्कारकै विषयलाई लिएर ट्रम्पले नमस्कार गरे अरू नमस्कार गरे भनेर हामी एकदम खुसी मनाइराखेका छौँ यहाँलाई चाहिँ के लाग्छ वास्तवमा जुन पूर्वीय जीवन पद्धति जुन छ नि यो एकदमै महत्त्वपूर्ण प्रश्न उठाउनु भयो र यसमा मलाई चाहिँ अब पहिलेदेखि नै लाग्ने विषय के हो भने यो बजारको दुनियाँ हो प्रतिस्पर्धाको दुनिया हो तपाईँले आफ्नो वस्तुलाई बजारमा जति प्रतिस्पर्धी तरिकाले लैजान सक्नुहुन्छ उति बिग्छ तपाईँले लान सक्नु भएन भने राम्रो चिज पनि बिग्रैन हेर्नुहोस् अब भनौँ न आयुर्वेदबाट गाइडेड कतिपय चिजहरू म त्यो विषयको विज्ञ होइन त्यस कारणले विज्ञता नभएको विषयमा बोल्दा फरक अर्थ पनि लाग्न सक्छ त्यसको लागि चाहिँ म क्षमा चाहन्छु तर भनौँ न यो कुराहरूलाई कति राम्रोसँग बजारीकरण गरेर रा संसारभरि लैजा छन् यो चिज उहाँहरूले निकालेका कति चिजहरू त अहिले बजारमा छन् नि त संसारभरि अब हाम्रो पूर्वीय मान्यताहरूमा धेरै त्यस्ता राम्रा कुराहरू छन् तर यो चाहिँ साइन्टिफिक हिसाबले यो कुरोको भ्यालिडेसन के हो त यो चाहिँ अब विज्ञान सम्बद्ध हो कि होइन त यो कुरा यो कसरी आयो यसको कुरा के हो भन्ने कुराहरू अलिकति बजारमा प्रतिस्पर्धी रूपमा ल्याउन सक्यो भने हाम्रा धेरै कुराहरू राम्रा छन् तर अब कस्तो भने कतिपय चिजहरू रूढिवादीले ग्रस्त कुरा पनि छन् अनि हाम्रा राम्रा कुराहरू पनि त्यो रूढिवादीग्रस्त चिजहरूले छोपिएका छन् अब फोहरको डङ्गुर भित्रले छोपिएका छन् र राम्रा सुनौला चाहिँ एकदमै चाहिँ बहुमूल्य चिजहरू अब अवमूल्य हुँदै गइरहेका छन् यी चिजहरू हराउने हुन् कि भन्ने पनि डर छ अब अब अहिले त हात मिलाउनभन्दा हक गर्नभन्दा त नमस्कार गर्न धेरै राम्रो भनेर संसारले यो कुरा स्वीकार्य त हाम्रो संस्कृतिमा त पहिल्यैदेखि यो त इनबिल्ट कुरा हो अब अरू कुराहरू जस्तै बाहिरबाट आउँदाखेरि आगो छुनी पानी छुनी भन्ने कुरा छन् नि हाम्रो संस्कारमा अब हामी चाहिँ कस्तो भने त्यसको अब भ्रंश हुँदै हुँदै अब सामान्य पानीले छर्किने चिजमा पुग्यौँ होइन आगोतिर यसो फर्किएर गऱ्यो हुन्छ भन्ने चिजमा पुग्यौँ तर यसको वैज्ञानिक तथ्य त यसले त यो अहिलेको सेनिटाइजरहरू भने जस्तै सरसफाइ हाइजिन भने जस्तै कुराहरू हो रहेछ नि ताखिर अब टोयलेट पेपरको प्रयोगभन्दा अब पानीको प्रयोग अब वैज्ञानिक भन्न सकिने चिजहरू होलान् अरू यावत चिजहरू छन् अब हाम्रो जुन खाद्य परम्परा छ हाम्रो खाद्य परम्परामा जुन इन्ग्रेडियन्ट्सहरू हुन्छन् हाम्रा विभिन्न खाले मरमसालाहरू हुन्छन् तिनको चाहिँ औषधि विज्ञानमा कति धेरै ठुलो भ्यालु भएको चिजहरू हाम्रो चाहिँ भनौँ न नियमित आहार विहारमा पर्छन् ती कुराहरूको चाहिँ जति मात्रामा अध्ययन अनुसन्धान प्रचार प्रसार हुनुपर्ने हो त्यति भए होइन अब अहिले अलिकति विज्ञानसम्म तरिकाले ती कुराहरूको चाहिँ प्रचार प्रसार यो बजार यो बजारको दुनियाँमा हुने हो भने चाहिँ धेरै चीज चाहिँ हाम्रो पूर्वी संस्कृतिको चिजहरूले चाहिँ अब अबको सन्दर्भमा झन् अलिक प्राथमिकता पाउन सक्ने अवस्था चाहिँ छ कि जस्तो लाग्छ मलाई डाक्टर साहब जस्तो यो हाम्रो पूर्वीय संस्कृति पूर्वीय दर्शनलाई चाहिँ कर्मकाण्डले सक्यो जे पनि कर्मकाण्डसँग लगाएर घाँसिदिने वेदलाई पनि कर्मकाण्डसँग घाँसिदिने सबै धार्मिक परम्पराहरूलाई आस्थाहरूलाई कर्मकाण्डसँग घाँसिदिने र त्यसलाई चाहिँ आफ्नो मनोगणन्ती तरिकाले जुन व्याख्या गरियो त्यो कारणले समस्या भएको हो तर अहिलेको कोरोनाको कहरसँगै यसको अध्ययन यसलाई एकचोटि के पुनरावलोकन गर्ने भन्छ नि 1950 उन्नाइस सौ पचास पर संधि पुनरावलोकन करने भाई आते इस अब एकचोटी रिव्यू कर दिन आको पढ़े लेखका है दर्शन बुझे नबुझे बुझ् खोजने होना अथवा इसलिए दुत्कारर्ने सब मि एट सामन धारणा बनाएर इसको रिव्यू चाहे होना जरूरी है हजुर अब यो अहिले चाहिँ के देखियो भने अब हिजो यसमा केही पनि छैन भनेर नफरत गर्ने मान्छेहरूले पनि होइन यो चाहिँ अध्ययनको विषय हो रहेछ यो वैज्ञानिक हिसाबले पनि अध्ययनको विषय हो रहेछ स्वास्थ्यको हिसाबले पनि यो अध्ययनको विषय हुन सक्ने रहेछ अनि यो भनौँ न सामाजिक हिसाबले पनि यो अध्ययनको विषय हुनु सक्ने रहेछ भन्ने कुराहरू चाहिँ अझ बढी प्रमाणित भयो जस्तो हुँदै आयो जस्तो लाग्छ मलाई किनभने अब कति तपाईँले भन्नु पनि कर्मकाण्डीय रूपमा अब यो अब कहिले काहीँ अब त्यो आफ्नो वर्ल्ड भ्यू हुन्छ आफू जुन धरातलबाट हुर्कियो जे कुरालाई जसरी बुझ्यो त्यो मान्छेको सत्य त्यही हुन्छ मेरो बुझाइ अब अरू मानिसकोसँग कति मानिसको बुझाइसँग नमिल्न पनि सक्ला किनभने अब यो एकाडेमियामा एग्री टु डिसएग्री भनिन्छ होइन अब त्यो चाहिँ असहमत हुने ठाउँ पनि आफ्नै ठाउँमा छ तर अब अब हाम्रा कतिपय कुराहरू अब अलिकति जसले चलायो जसले ह्यान्डल गऱ्यो उसको आफ्नो पक्षमा हुने गरेर त्यसको इन्टरप्रिटेसनहरू हुँदै पो गएका हुन् कि भन्ने कुराहरू चर्चामा बेला बेला हुने गर्छन् त्यही हिसाबले चाहिँ हाम्रा सांस्कृतिक मान्यताहरूलाई पनि अब यो अलिकति आ, फरक चिजहरूले भनौँ न अब कोही मान्छेको कोही वर्गको पक्षपोषण गर्ने तरिकाले मात्रै व्याख्या विश्लेषण हुँदै गएर मात्रै बिग्रिया हो नत्र भने त्यहाँभित्र चुरो कुरो गुधी कुरो चाहिँ अवश्य पनि विज्ञान सम्बद्ध र संसारलाई काम लाग्ने खालको छ जस्तो लाग्छ किनभने अब अहिले अहिले भर्खर नमस्कार र सरसफाइको कुरो आयो अब औषधि विज्ञानका कति कुरा छन् हाम्रा योगाका उत्ति नै धेरै कुरा छन् अनेक कुरा छन् हामी कार्यक्रमको अन्तिमतिर पनि छौँ डक्टर साहबले सुनाउनलाई तयारी गर्नुभएका केही रचनाहरू छुटेका छन् भने कृपया होइन त्यस्तो त म त्यति धेरै अब अहिले चाहिँ त्यस्तो के अरे कवि साहित्यकारको रूपमा तयार भएर आज आएको थिइनँ अब अहिले हामी विभिन्न साहित्यिक चिजहरू पनि गर्छौँ यहाँ अब भनौँ न म नर्थ क्यारोलाइनमा बस्छु यहाँ केही साहित्यमा चासो राख्ने साथीहरू हुनुहुन्छ अनि अहिले हामी चाहिँ नेपालमा नियमित रूपमा प्रकाशित हुने साहित्यिक पत्र पत्रिकाहरूसँग चाहिँ समन्वय गरेर उहाँहरूसँग चाहिँ सहकार्यमा यतातिरको रचनाहरू नियमित प्रकाशित गर्दै आएका छौँ अलिअगाडि हामीले जनमत पत्रिकासँग मिलेर नर्थ क्यारोलाइनमा विशेषाङ्क निकाल्यौँ यो कोरोनाले अर्को एउटा चिज हाम्रो थाला पारिराखे हामी एउटा नवराज बुढा एकजना साहित्यिक पत्रकार हुनुहुन्छ उहाँले चाहिँ कलपतरू भन्ने पत्रिका साहित्यिक पत्रिका निकाल्नुहुन्छ उहाँसँग मिलेर हामी उत्तर अमेरिका, अमेरिका विशेष अब त्यो साह्रै नै रिप्रेजेन्टेटिभ त बनाउन सकियो होइन तर उत्तर अमेरिकामा बहिनी विभिन्न साहित्यकारहरूका रचनाहरूलाई समावेश गरेर उत्तर अमेरिका विशेष निकाल्न भनेर लागिरहेका थियौँ त्यो अब प्रेसमा जानु ठिक्क परे बेलामा कोरोनाले चाहिँ थला पऱ्यो त्यो अब अहिले हामी चाहिँ अब आफू म चाहिँ आफू लेख्न मात्रै भन्दा पनि यता साहित्यलाई चाहिँ भनौँ न लेख्ने साहित्यलाई चाहिँ मूल प्रभावको साहित्यसँग इन्टरफेसमा लगेर अब यो चाहिँ अलिकति डिबेटमा कसरी लान सकिन्छ भन्ने हिसाबमा पनि अब बचेको समयमा अलिअलि मैले ध्यान दिन लागिरहेको छु अरू मिलेर अब कति गर्न सकिन्छ हेरौँ होइन त्यस्तै छ एउटा कविता सुनाउँ त अब छुट्टिने बेला यो कस्तो छ भने मलाई इच्छ्याक्कै याद भएन यो पनि नेपालको कुनै साहित्यिक पत्रिकामा कहिले छापिए जस्तो लाग्छ यो कविताको शीर्षक चाहिँ जिन्दगीमा भनेर राखेको रहेछ रहे यो म वाचन गर्छु यातना शिविरमा प्रतिकार गर्दा गर्दै थाकेर थुचुक्क बस्नु अघिको आस्थाको बन्दीलाई जस्तै मलाई अझै प्रहारहरू स्वीकार्छन् यातना शिविरमा प्रतिकार गर्दा गर्दै थाकेर थुचुक्क बस्नु अघिको आस्थाको बन्दीलाई जस्तै मलाई अझै प्र प्रहारहरू स्वीकार्छन् अन्तिम जित भेट्नु अघिसम्मका एक एक हारहरू स्वीकार्छन् जिन्दगीमा प्रहार आउँछन् र तिनले स्वती साल झैँ उभिन सिकाउँछन् जिन्दगीमा प्रहार आउँछन् र त तिनले स्वती साल झैँ उभिन सिकाउँछन् हारहरूले हान्छन् र त तिनले जिन्दगीमा जित्न सिकाउँछन् एकपछि अर्को जङ्गार आउँछन् र त जुक्तिले ती जङ्गार तर्न सिकाउँछन् बाधाहरूले घरिघरि आधा आधा त पार्छन् नै यो मनलाई बाधाहरूले घरिघरि आधा आधा त पार्छन् नै यो मनलाई तर पनि तिनले आखिर केही न केही त गर्न सिकाउँछन् धन्यवाद केही न केही गर के के त गर्न सिकाउँछन् हामी डाक्टर ऋषि बस्दाकोटीसँग दोहोरो बातचितमा थियौँ डाक्टर साहब समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद जहाँ रहनु भएको छ सुरक्षित रहनुहोला हामी यही कामना गर्छौँ अन्तिममा केही भन्नु छ होइन अब अहिले सबैजना अप्ठ्यारो परिस्थितिमा छौँ यो कोरोनाको कहरमा अब यो हामीले हाम्रो नेपाली उखान छ नि अब यो रोगको उपचार गर्नभन्दा त्यसको बाटै छेक्न चाहिँ सबभन्दा बुद्धिमानी हो भन्ने उखान छ नि हाम्रो त्यही उखानलाई पालना गर्यो भने यो कोरोनाबाट बज्न सबैभन्दा राम्रो चाहिँ उपाय हो त्यस अब हामी जो जहाँ छौँ सकेसम्म यो एक आपसका बिचमा भौतिक दुरीहरू टाड़ा गर्ने अब राम रमिता जमघट भन्ने कुरा भोलि सजिलो समयमा जहिले गर्दा पनि भयो आफ्नै घर परिवारमा बस्ने दुःख सुखमा रमाउने अब अलिकति मानवीय हिसाबको व्यवहार गर्ने अब यसले गर्दा उस्तो भयो उसले गर्दा उस्तो भयो भन्ने भन्दा पनि अब यो सबैले सबैका लागि आएको विपत्ति हो सबै मिलेर झेल्ने हो भन्ने हिसाबले चाहिँ हामी सबैले सहयोग गर्ने खालको कुरा भयो भने र अब, अब यो नेतृत्वमा रहेकाहरू भनौँ न अब स्थानीय सरकार अब प्रान्तीय सरकार देश हाँक्नेहरू विभिन्न देश हाँक्नेहरू यी सबैले पनि यो सबैको साझा समस्या हो साझा तरिकाले जुत्ने हो भन्ने खालको तरिकाले अगाडि बढ्न सकियो भने योबाट पनि हामी पार लाउन सकिएला अब हामी जो जो जाँछौँ सबैजना सुरक्षित हौँ एक्लै अर्कालाई सहयोग गरौँ भोलि के बाँच्यो भने फेरि नाच्ने दिन त भोलि अवश्य आउला अब रेडियो हिमालयले मलाई सधैँ माया गरिराखेकै छ बुद्धिजीले सधैँ चाहिँ अब बेला बेलामा अब कुरा गरौँ भन्नुहुन्छ अब मलाई धेरै उत्साही बनाइरहनु भएको हुन्छ आज पनि ल गफ गरौँ भन्नुभयो अब म आफ्नो आप यो विषयमा त्यस्तो ठुलो विशेषज्ञता नभए पनि आफूले देखेका भोएका कुराहरू राख्ने मौका दिनुभयो यसको लागि म बुद्धिविश्वकर्माजी र रेडियो हिमालय परिवारप्रति आभार प्रकट गर्न चाहन्छु र अब रेडियो हिमालयले चाहिँ भूगोलमा होइन भूगोलमा मात्रै होइन भावनामा देश बोकेकाहरूलाई जगाउने काम गरिरहेको छ यो कोरोनाको कहरमा पनि अलिकति शीतल प्रदान गर्ने काम चाहिँ गरेको छ र यो अभियान अझै अगाडि बढोस् हस् धन्यवाद अवस धन्यवाद नमस्कार यतिखेर हाम्रो प्रसारणमा डाक्टर ऋषि बस्दाकोटी हुनुहुन्थ्यो उहाँका केही कविताहरू सुन्यौँ कोरोनाको कहरकै के बिचमा केही समसामयिक विषयमा छलफल पनि गऱ्यौँ आजको कार्यक्रम यति नै अब यसपछि रेडियो हिमालय डट कमबाट गीत सङ्गीत र विविध कार्यक्रमहरू तपाईँहरू सुनिरहनु सक्नुहुन्छ चौबिसै घन्टा अहिलेलाई भने डाक्टर ऋषि बस्दाकोटीले लेख्नुभएको गजल रेकर्डेड भर्सनमा हामीलाई प्राप्त भएको छ यसको संगीत र गायनमा हुनुहुन्छ वसन्त खड्का यो सुनाउँदै यो विशेष कार्यक्रमबाट म बुद्धि विश्वकर्मा विदा हुन्छु हवस्त नमस्ते झङ्घा जस्तै हो कञ्चन हाम्रो माया कञ्चन झङ्गा जस्तै हो कञ्चन हम्रो माया बसन्तको छ हरिमा नगई आस ना पायो संगै रुना पायो सुख दुख दे जे परो